प्रजातन्त्रलाई मास नखोज्नेहरू आफै विलय भएर जाने कङ्ग्रेस सभापति कोइर्लाको दाबी चुनाव मात्रै सोहोल्ड अनिवार्य भएको एमाले नेता ओलीको जिकिर बादरमुडे घटना पीडित सङ्घर्ष समिति चितवनले बादरमुडे घटनाको स्मृतिमा शोकसभा गर्ने सरकारले उपलब्ध गराउने भनेको साठी लाख रुपियाँ पीडितहरूले नलिने उद्घोष नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको आज सात वर्ष पुरा जातीय विभेदका घटनाका दोषीलाई राजनैतिक संरक्षण मिलनाले भेदभाव कायम रहेको दलित अधिकार कर्मीहरूको भनाइ अफगानिस्तानको एक विद्यालयमा भएको आत्मघाती विस्फोटमा दस बालबालिका सहित तेह्रजनाको मृत्यु गेजी पार्कसँगै सपिङ मल बनाउने सरकारी निर्णयको विरुद्ध टर्कीमा प्रदर्शन र गोर्खा कप फुटबलमा मनाङ मर्स्याङदी र आर्मी बिचको नेपाली केसपतिले प्रजातन्त्र पञ्चायत र राजतन्त्र आफै लोभन्ने तर्क गर्नुभयो राजधानीमा जेपी श्रमिक स्मृति भवन उद्घाटन गर्ने क्रममा कोइरालाले मुलुकमा अझै पनि प्रजातन्त्र विरोधी शक्तिहरू चलबलाइरहेको बताउनु भयो प्रजातन्त्रको रक्षाका लागि नेपाली कंग्रेस जुनसुकै हदमा गएर पनि सङ्घर्ष गर्ने उहाँको जिकिर गर छ फरक प्रसङ्गमा कोइरालाले श्रमिकहरूको हक हितको संरक्षणका लागि नेपाली कङ्ग्रेस अग्रपङ्क्तिमा उभिने बताउनुभयो उहाँले दुई हजार बैसठी त्रिसठीको जनआन्दोलन श्रमिकहरूले गर्दा सफल भएको जिकिर गर्नुभयो नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले थ्रेस होल्ड अनिवार्य भएको बताउनु भएको छ विराटनगर विमानस्थलमा आज संसारकर्मीहरूसँग कुरा गर्दै नेता ओलीले थ्रेस नराख्ने हो भने नेपालमा च्याउ उम्रे जस्तै दलहरू जन्मदै जाने बताउनुभयो उहाँले उच्च स्तरीय राजनैतिक समितिले जेठ चौबिस गते निर्वाचन ऐनको विवादित विषयमा सहमति कायम गर्ने आगामी मङ्सिरमा संविधान निर्वाचन भएर छाड्ने दावी गर्नुभयो निर्वाचन हुन नदिन विभिन्न स्वदेशी र विदेशी शक्ति क्रियाशील रहे पनि वर्तमान सरकारले मङ्सिरमा निर्वाचन गराउनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो एमाले नेता ओलीले कुनै एक दल निर्वाचनमा भाग नलिँदैमा देशलाई अनिर्णयको बन्दी बन्न नसक्ने भन्दै त्यस्ता दल आफै पाखा लाग्ने बताउनु भयो उत्तरी छिमेकी देशको भ्रमण गर्ने सिलसिलामा उपराष्ट्रपति परमानन्दा आज चिन जानु छ व्यापारी प्रदर्शनमा भाग लिनको लागि उच्च स्तरीय राजनैतिक भेट पनि उहाँले गर्नुहुनेछ उहाँको भ्रमणलाई चिनले बेजिङमा राजकीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति झा आज दिउँसो चिन जानु भएको हो उपराष्ट्रपति झा कोनमा आयोजना हुने प्रथम दक्षिण एसियाली व्यापार मेलामा भोलि सहभागिता जनाउनु हुनेछ कुनमिङबाट चिनको राजधानी बेजिङ जानुहुने तथा त्यहाँ चिनियासम्म कक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ उपराष्ट्रपति झा बेजिङबाट चिनको औद्योगिक महानगर साङघाई हुँदै जेठ छब्बिस गते स्वदेश फर्कने कार्यक्रम छ उपराष्ट्रपतिका साथ उहाँकी धर्मपत्नी नबीना झा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशी परराष्ट्र मन्त्रालयका सहसचिव अम्बिका देवी लोइटेल नायब शिष्टाचार महापाल नारायण मैनाली लगायत हुनुहुन्छ पूर्व सभासदहरू बबन सिंह र महेश यादव मधेसी जनअधिकार फोरम नेपालमा आज प्रवेश गरेका छन् सिंह स्वतन्त्र र सप्तरीबाट सद्भावना पार्टीको उम्मेद्वार भएर गत संविधान सभामा जितेका यादव अहिले नेतृत्वको संघीय सद्भावनामा थिए त्यस्तै रामचन्द्र राय पूर्व सांसद पनि फोरम प्रवेश गरेका छन् उनी विगतमा राप्रोपाबाट तमलोपा हुँदै आफ्नै नेपाली जनता पार्टी खुलेका थिए संघीय सद्भावनाकै देवेन्द्र यादव महोत्री र प्रवक्ता चन्दन सिंह फोरम गणतान्त्रिक पर्चाका नेता ग्यासिद् मिया लगायतका नेताहरू फोरममा प्रवेश गरेका छन् अनामनगर स्थित मीडिया इन्टरनेशनलमा आयोजित एक समारोहमा पार्टी अध्यक्ष उपेन्द्र यादव तथा नेता भरत विमल यादवले नवप्रवेशीलाई स्वागत गरेका थिए लामो समयदेखि राजनीतिमा सक्रिय नरहेका भरत विमल केही दिन अगाडि फोरम नेपाल प्रवेश गरेका थिए स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मेति माग गर्दै नेपाल विद्यार्थी संघले आज त्रिभुवन विश्वविद्यालय उपलपतिको कार्यालय घेराउ गरेको छ किर्तिपुरमा रहेको त्रिवी उपकुलपति कार्यालय घेराउ गरिएको नेभी संघका प्रवक्ता युपी लामिसानेले जानकारी दिनुभयो उहाँले भोलिबाट थप आन्दोलनका कार्यक्रम शुरू गर्ने पनि बताउनुभयो विद्यार्थी संगठनहरू बिच विवाद भएपछि जेठ तेइस गते लागि तय गरिएको चुनाव त्रिवेले स्थगन गरेको थियो यसैबीच सभि निर्वाचनको माग गर्दै मधेसी विद्यार्थी फोरम नेपालले पनि आज तराई बन्द गराएको छ मधेसी विद्यार्थी फोरम नेपालले पहिलो चरणको कार्यक्रम अन्तर्गत मधेसका सम्पूर्ण क्याम्पसमा तालाबन्दी गरेको छ बन्दका कारण तराईको जनजीवन प्रभावित बनेको छ बादरमुडी घटना पीड़ित संघर्ष समिति चितोनले बादरमुढी घटनाको स्मृतिमा शोकसभा गर्ने भएको छ यही ज्येठ तेइस गते अर्थात आउँदो शुक्रबार परेको नौ वार्षिक शोकसभा गर्न लागेको समितिका उपाध्यक्ष कृष्ण अधिकारीले जानकारी दिनुभयो दुई साल जेष्ठ तेइस गते तत्कालीन नेकपा माओवादीले थाप्रेको विद्युतीय धरापमा परि अडतिस जनाको ज्यान गएको थियो भने पचहत्तर जना घाइते भएका थिए यसैबीच माडीको बादरमुढी घटना पीड़ितका लागि नेपाल सरकारले उपलब्ध गराउने भनेको साठी लाख रुपियाँ पीड़ितहरूले नलिने पीडितहरूले आफ्नो योजना अनुसार खर्च गर्न नपाउने भएपछि सो रकम नलिने निर्णय गरेको बादरमुडे घटना पीडित संघर्ष समितिका उपाध्यक्ष अधिकारीले जानकारी दिनुभयो गत फागुनमा भएको प्रथम माडे महोत्सवको उद्घाटनका लागि माडे आउनुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बादरमुडे घटनाका पीडितले आफ्नो सो विवेकले खर्च गर्न सक्ने गरी नेपाल सरकारबाट साठी लाख रुपियाँ उपलब्ध गराउने घोषणा गर्नुभएको थियो पीडितहरूले आफ्नो ढंगले गाई बाख्रा पालन आफ्नो औषधी उपचार लगायतका काममा खर्च गर्न चाहे पनि नेपाल सरकारको निर्देशिकामा त्यसरी खर्च गर्न पाइने व्यवस्था नभएको भन्दै जिल्ला विकास समितिले रकम उपलब्ध गराएको थिएन नौ वर्ष माडीको अध्यापुर स्थित बगैँबाट भरतपुरतर्फ आउँदै गरेको ना एक तीन नम्बरको बस दुई साल जेठ तेइस गते माओवादीको एम्बोसमा परेको थियो केही दिनदेखि वर्षा हुन छाडेपछि चितवनमा गर्मी वाते बढेको छ गर्मीले दिउँसोको समयमा चितवनका बजार क्षेत्रमा चहल पहल घटेको छ विगत तिन दिनदेखि वर्षा भएको छैन जसका कारण साँझ बिहान पनि पसिनाको सामना गर्नु स्थानीयले बताएका छन् गर्मीले जुसको पसलहरूमा सर्वसाधारणको भिड बढेको छ अत्याधिक गर्मी, गर्मी हुन थालेपछि चितवनको भरतपुरका अस्पतालमा बिरामीको चाप बढ्ने सङ्ख्या देखेको चिकित्सकहरूले बताएका छन् भरतपुर विमानस्थलको तापमापन केन्द्रले पछिल्लो दुई दिनदेखि गर्मी बढ्न थालेको जनाएको छ केन्द्रका अनुसार चितवनमा यो वर्ष गर्मी पैँतिस दशमलव आठ डिग्रीसम्म पुगेको छ भरतपुर अस्पतालका आइसियु प्रमुख डाक्टर विजय पौडेले गर्मीको सङ्ख्या देखिए पनि बिरामीको सङ्ख्या बढी नसकेको बताउनु छ कमलरी प्रथा उन्मूलन संघर्ष समितिले आज काठमाडौँमा विरोध जुलुस निकालेको छ विभिन्न माग राख्दै शान्तिपूर्ण रूपमा गरेको धरनालाई दमन गरेको भन्दै कमलरीले शान्ति बाटिकाबाट निकालेको र्याली अनामनगरमा पुगेर सभामा परिणत भएको थियो सरकारले मन्त्री वार्ता टोली गठन गरे मात्र आफूहरू छलफुलमा बस्ने संघर्ष समितिका सचिव सन्तोष दहिले बताउनुभयो कमलरी बसेकी सृजना चौधरीको रहस्यमय मृत्यु भएपछि त्यसको छानबिन तथा दोषीलाई कारवाहीको माग गर्दै आन्दोलन उत्रेका मुक्त कमलरीले विभिन्न समयमा बेपत्ता पारेका कमलरीको धार कमलरी मुक्तिको घोषणा गरी पुनस्थापनाको लागि यिनको व्यवस्था गर्नुपर्ने लगायतको माग पनि अघि सारेका छन् नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको आज सात वर्ष पूरा भएको छ छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको संरचनामा दलित सङ्घ संस्था र अधिकार कर्मीहरूले जनचेतनामूलक कार्यक्रम गरेका छन् दुई जेठ एक्काइस गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो छुवाछुत मुक्त राष्ट्र घोषणा भए पनि जातीय विभेदका घटनाका दोषीलाई राजनैतिक संरक्षण मिल्नाले भेदभाव कायम रहेको दलित अधिकार कर्मीहरूको भनाइ जेठ दस गते जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन ल्याए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन एनआपछि पीडित न्यायालयसम्म जानेबाट खुला भए पनि सम्बन्धित निकायले चासो नदिँदा कार्यान्वयन पक्ष भने फितलो रहेको अधिकार कर्मीहरूको भनाइरहेको छ नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको सात वर्ष पुरा हुँदासम्म पनि किन छुवाछुत अर्थात् भेदभावको अन्त्य हुन नसकेको होला भनेर सहकर्मी सम्झना श्रेष्ठले इन्सेक जिल्ला संयोजक मुकुन्द दाहाललाई सोध्नु भएको छ नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको चाहिँ सात वर्ष भइसकेको छ यस बिचमा चाहिँ यो कतिको भेदभावपूर्ण अवस्था यो छुवाछुतको अवस्था चाहिँ कस्तो देख्नुहुन्छ यहाँले नेपाल चाहिँ रा जुन छुवाछुत मुक्त राष्ट्र घोषणा भएको सात वर्ष बितिसक्दा पनि यो छुवाछुत र भेदभावका जातीय भेदभावका घटनाहरू अहिले पनि भइराखेका छन् जुन रूपमा यो एकदमै कम हुनुपर्ने घट्दै जानुपर्ने यसको चाहिँ अन्त्य हुनुपर्ने हो गत वर्ष र यस वर्षको गएका दुई वर्षहरू हेर्ने हो भने यसमा चाहिँ भेदभावका घटनाहरू चाहिँ घटेका छैनन् बरु केही हदसम्म बढ्दै गइरहेका छन् यो चाहिँ एउटा मानवाधिकारको दृष्टिकोण हेर्नु हो भने यो त गम्भीर खालको प्र एउटा अवस्था हो र हिँड्न त अहिले जातीय भेदभावको जुन अवस्था छ नेपालको संविधानमा छैन कानुनमा छैन अहिले मुख्यतया यो जातीय भेदभावको चाहिँ जुन भेदभाव चाहिँ सामाजिक रूपमा रहेको छ र मानिसहरूको मानसिकतामा सोचाइमा धारणामा रहेको छ संविधानमा कानुनमा भन्दा पनि मानिसहरूको खा विशेष गरी समाजमा मानिसहरूको सोचाइमा धारणामा र बाँकी रहेको छ र त्यसले मानिसहरूका व्यवहारहरूलाई चाहिँ प्रभावित पारिरहेको छ वृद्धि हुनुको कारण चाहिँ यहाँले के देख्नुहुन्छ पुरानै अन्धविश्वासी धारणा राख्छन् समाजमा यस्ता खालको धारणा व्याप्त छ अनि यो यो धारणाका कारणले गर्दा त्यस्तो खालको एउटा मानवाधिकार सचेतनायुक्त धारणा नभएका व्यक्तिहरूले त्यस्ता खालका घटनाहरू खास गरी व्यवहार जस सार्वजनिक ठाउँहरूमा धारो पानी त्यसपछि गएर विद्यालय लगायतका ठाउँहरूमा पूजा मठ मन्दिर यी आदि ठाउँहरूमा सांस्कृतिक कार्यक्रमहरूमा सांस्कृतिक क्रियाकलापहरूमा चाहिँ त्यस्ता खालका घटनाहरू देखिने गरेको छ त्यसको मुख्य कारण भनेको चाहिँ समाजमा र विशेष गरी व्यक्तिहरूमा रहेको समाजमा रहेको जुन एउटा धारणा छ त्यो परम्परागत धारणा छ अन्धविश्वासी धारणा छ त्यो धारणाको कारणले गर्दा यो अहिले पनि बढिराखेका छ जातीय हटाउन बनेको जुन एन छ नि यो चाहिँ कानुनमा फितलो भएको हुनाले चाहिँ यस्तो भएको हो भन्न मिल्छ होइन यसमा अरू फितलो मात्रै होइन होइन यसको मुख्य कुरा भनेको मैले भने जातीय भेदभावको कुरा संविधानमा कानुनमा नभए पनि राज्यले भेदभाव नगरेको भए पनि समाजमा अहिले पनि जातीय भेदभावको मान्यता जुन लानु हाम्रो जस्तो दलित र गरिब छुवाछुत गर्ने दलित र गरिदित बिचको जुन एउटा दुरी छ छु नहुने र नहुने जुन अवधारणा जुन धारणा छ त्यो धारणा चाहिँ अहिले पनि समाजमा विद्यमान छ हो त्यो धारणा नहटेसम्म हरेक मानिसले हामी मानिस कोही कुनै पनि कारणले हामी साना पनि छैनौँ हामी ठुला पनि छैनौँ इज्जत र मर्यादामा हामी सबैको समान एउटा समानता छ अथवा इज्जत र मर्यादामा हामी समान छौँ भन्ने कुरा नभएसम्म त्यो कुरा आफ्नो साथ नगरेसम्म यो अवस्था रहन सक्छ यो बुझाइको अन्त्य नभएसम्म अथवा यो जातीय भेदभाव विरुद्धको जुन मानवीय सचेतना होइन हरेक व्यक्ति व्यक्तिमा नपुगेसम्म यस्तो खालको घटनाहरू भइरहन सक्छ तर यसलाई यस्तो हुँदाखेरि त्यस्तो जातीय भेदभाव गर्नेहरूलाई कडा कारवाही गर्ने कानुनी व्यवस्था र साथसाथै तपाईँले भने जस्तो प्रभावकारी कार्यान्वयनको व्यवस्था गरेर यो कुरालाई यसलाई मिलिकाले गरिन्छ एकातिर शिक्षा अर्कातिर यसको कार्यान्वयन प्रभावकारी बनाएर चाहिँ यो अवस्थालाई चाहिँ न्यूनीकरण गर्न सकि सकिन्छ जस्तो यो नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा नहुनुमा चाहिँ मुख्य गरी कसलाई चाहिँ जिम्मेवार ठान्नुहुन्छ यहाँ जातीय हेर्दा विरुद्ध जा जातीय समानताको जुन शिक्षा छ मानवाधिकार जुन सचेतना छ मानवाधिकारको सचेतना सबैमा प्रत्येक व्यक्ति व्यक्तिमा पुर्याउन सके मात्र यो कुरा अन्त्य हुने भएन यसमा पहिलो जिम्मेवारी सरकारको दोस्रो जिम्मेवारी राजनीतिक दलको तेस्रो जिम्मेवारी विभिन्न किसिमका सामाजिक सङ्घ संस्था सञ्चार माध्यम होइन कानुन व्यवसायी विभिन्न पेसाकर्मीहरू योगदान गर्न सक्छा हुन सक्छ अन्त्यमा यो, यो भनिदिनुहोस् कि नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भए जसरी यसलाई चाहिँ अन्त्य गर्नको लागि चाहिँ के गर्न सकिएला यसोलाई एउटा चाहिँ एक हप्ताको हुन्छ कि एक महिनाको हुन्छ कि एउटा विशेष अभियान सञ्चालन गर्नुपर्छ त्यो विशेष अभियान मार्फत के लैजानुपर्छ भने अब समाजका प्रतिष्ठित व्यक्तिहरू राजनीतिक दलका कार्यकर्ताहरू होइन राज्यका निकायका प्रमुख जुनिया पदाधिकारीहरू विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू सञ्चार माध्यमहरूका वकिलहरू लगायत सबै सचेत समुदायहरू गाउँ गाउँ बस्ती बस्तीमा है दलित र गैर दलित बिचमा सँगै बसेर सँगै खाएर एउटा सहकार्यका सहभाग र सहकार्य गर्दै सामान्य मान्छेले अथवा कमजोर मान्छेले त्यो कुरा गरेर त्यसलाई ग्राह्य मानिँदैन त्यसैले समाजका सचेत सङ्गठित जिम्मेवार सरकारी गैर सरकारी क्षेत्रमा काम गर्ने सामाजिक क्षेत्रमा काम गर्ने सबैले आफ्नो ठाउँमा बसेर एउटा अभियान सञ्चालन गरेर एक हप्ताको अभियान दलित गैर दलित सबैका घर त्यो सन्देश पुर्याउने र सबै जातिका मान्छेहरू सँगै बसेर सहभाग गरेर सहकार्य गरेर हामी क्रियाकलाप गरिन्छ र एउटा झापा में आज बिहन चट्यांगे दुईजना को ज्यादा गई चट्यांगे सुनसरी नरसिंह छका महेन्द्र मुखिया को जान गई प्रहली जनाये घरमै बसिरहेको बेला चट्याङ लागेर गम्भीर घाइते भएका मुखियाको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा ज्यान गएको हो यस्तै झापाको धरमपुर सातका सत्तरी प्रकाश दासको पनि चट्याङ लागेर ज्यान गएको प्रहरले जनाएको छ पूर्वका केहीमा आज बिहान भएको छ अपहरण गरी फिरौती असुलेको आरोपमा प्रहरले तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ महोत्तरीको पोखरभिट्टा दुईका अडतिस वर्ष उमेश प्रसाद यादवलाई अपहरण गरी पाँच लाख रुपियाँ फिरौती लिएको अभियोगमा प्रहरले भारतको सीतामढी बेलाथान खैरवाका जवाहर मन्सुरी मोइम मन्सुरी र सबीर मन्सुरीलाई पक्राउ गरेको हो उनीहरूले गएको जेठ दस गते महोत्तरीको सुनौल नौबाट यादवलाई अपहरण गरी पाँच लाख रुपियाँ फिरौती लिएर जेठ तेह्रमा छोडेका थिए अपहरणमा संलग्न अन्य नौजनाको खोजी भइरहेको जिल्ला प्रहरीकाले महोत्तरीका प्रहरी नायब निरीक्षक विगन यादवले जानकारी दिनुभयो प्रहरी उनीहरूलाई नेपाल भारतको सिमानाका बेटा मोडबाट पक्राउ गरेको हो उनीहरूको साथबाट प्रहरले जार पोटरसाइकल गर समेत गरेको छ केही दिन पहिले घटेको सुनको भाउ पछिल्लो समयमा भने निरन्तर उकालो लागिरहेको छ सुनको भाउ आज तोलामा छ सय पचास रुपियाँले बढेर बाहन हजार दुई सय पचास रुपियाँ पुगेको नेपाल सुनसाध्य व्यवसाय महासङ्घले जनाएको छ तोलाको अडचालिस हजार सात सय रुपियाँसम्म झरेको सुनको भाउ केही दिन यता लगातार बढ्दै गएको छ सोमबार तोलामा दुई सय बढेर एकाउन्न हजार छ सय रुपियाँमा कारोबार भएको थियो अन्तर्राष्ट्रिय बजारमा सुनको भाव बढेकाले नेपाली बजारमा पनि भाउ उकालो लागेको सुनचाँदी व्यवसायको भनाइ छ अन्तर्राष्ट्रिय बजारमा आज सुन, बजार सुन प्रति अंश दस डलर छ यस्तै आज चाँदीको भाउ पनि बढेको छ चाँदीको भाव, भाव आज तोलाको आठ सय अस्सी रुपियाँ तोकिएको छ चाँदी सोमबार तोलामा आठ सय पचहत्तर रुपियाँमा कारबार भएको थियो अबकि छोटा खबरहरू सामान्य विवादमा रुकुममा एक महिलाले आफ्नै बुहारीको हत्या गरेकी छिन्टले आफ्नै गरेको जिल्ला प्रहरीका रुकुमले जनाएको छ दुईसम्म बीच भएको झगडा छुट्याउने छोरी प्रहारबाट खोटाङमा एकजनाको गएको छ पाथेका र जपाका युवाहरू बीच भएको झडप छुट्याउने क्रममा पाथेका युवाको छोरी प्रहार पोखराको लामोनियरिङ क्याम्पसमा एकीकृत माओवादी क्रान्तिकारीले फेरि सोह्र गते क्याम्पस प्रशासनमा विद्यार्थी संगठन बीच भएको झडपको छानबी नभएको भन्दै क्रान्तिकारीले आज फेरि क्याम्पस प्रमुख प्रशासन र प्राध्यापक कक्षमा ताला लगाएको हो र गुल्मीबाट पर्स हुँदै आएका सबैले लामो समयदेखि अनि अनिश्चितकालका लागि पर्चा बन्द गरेका छन् विद्युत प्राधिकरणको लापरवाहीको कारण लामो समयसम्म विद्युत अनियमित हुँदा रेडियो सञ्चालन गर्न नसकेको भन्दै गोल्मीका सबै चारवटा एफएम रेडियोले आजदेखि परीक्षण बन्द गरेका हुन् <satisfaction> अब पालो अर्पण जना हिजो हामीले सोधेका थियौँ दोस्रो संविधान सभा निर्वाचनको लागि नागरिकमा उत्साह नभएको कार्टर सेन्टरको निष्कर्ष प्रति के भन्नुहुन्छ अन्तिम मत परिणाम यस्तो रहेको छ यसोरै आना भनेमा पैतिस प्रतिशत कपोकल्पित लाग्छ भनेमा उन्चालिस र सी भ्रम छर्ने काम भन्नेमा छब्बिस मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा धन्यवाद भोली प्रश्न संविधान सभा में एक प्रतिशत मत नल्यातिक प्रतिनिधित्व नगराने त्री सोल को A B बेठीक रसी तपाय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 पालो ट्राफिक खबर को नानगढ़ा बीरगा सड़क खंड खुला नानगढ़ काठमंडली पोखरा नानगढ़ सड़क खंडलांबर शून्य छपन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अंठानबे पचास एकसठी सात सौ तिरचाली अब अन्तर्राष्ट्रिय समाचार अफगानिस्तानको एक विद्यालयमा गरेको आत्मघाती विस्फोटमा दस बालबालिका सहित तेह्रजनाको मृत्यु भएको छ राजधानी काबुलबाट दक्षिण क्षेत्रमा रहेको एक विद्यालय नजिकै सैनिक गस्ती टोलले लक्षित गरी विस्फोट गराइएको बुझिएको छ विस्फोटमा बीचभन्दा बिस बढी घाइते भएका छन् विस्फोटपछि विद्यार्थीबीच भागदोड़ मचिएको थियो मारिनेमा विद्यालय कम्पाउण्डमा खेलिरहेका विद्यार्थीहरू परेका छन् यसैबीच सुरक्षा व्यवस्था फितलो भएकै कारण विद्यार्थीको मृत्यु भएको भन्दै मृतक आफन्तले अफगान सरकारको व्यापक गरेको उता टर्कीको स्थानबुल स्थित ताकसिम स्क्वायरमा रहेको गेजी पार्क सँगै सपिङ मल बनाउने सरकारको निर्णय विरुद्ध भएको प्रदर्शनमा ट्रेड युनियनहरूले पनि साथ दिएका छन् वामपन्थी केक्स ट्रेड युनियन कन्फेडरेसनले सरकारले राज्य आतंक सिर्जना भन्दै प्रदर्शनकारीको समर्थनमा देशव्यापी आम हड़ताल शुरू गरेको छ सो युनियन सम्बद्ध दुई मजदुरहरूले दुई दिनसम्म प्रदर्शनकारीलाई सड़कमा साथ दिने भएका छन् राजधानी अङ्कारा र इस्तानबोल लगायत टर्कीका सडसठीवटा सहरमा एकैसाथ प्रदर्शन भएको छ प्रदर्शनका क्रममा प्रदर्शनकारी सुरक्षाकर्मी बीच ठाउँ ठाउँमा झडप समेत भएको छ प्रदर्शन नियन्त्रणका लागि प्रहरले अस्रु प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको छ अब खेल दिल्ली स्थित एक अदालत ने आईपीएल में स्पोट फिक्सिंग को आरोप में पकड़ पी श्री, श्रीसंद को जमानत को निवेदन खारिज कर दिल्ली को अदालत श्रीसंद संगे अजय चावल और अंकित चौहान को न्यायिक हिरासत लून अठारह समाया तीनजना जून अठारह समिहाड़ जेल में नहीं रहने मुंबई को एक अदालत ने गुरूनाथ मेम्पेन र विन्दु दारासिंहलाई पच्चिस पच्चिस हजारमा सशर्त जमा दुवै देश छोडेर भने सातामा दुई दिन मुम्बई क्राइम ब्रान्चमा हाजिर हुनुपर्नेछ उनीहरूसँगै प्रेम तनेजा र अल्पेश पटेललाई पनि अदालतमा जमान दिएको छ गोर्खा फुटबल प्रतियोगितामा अहिले मनाङ मर्स्याङदी नेपाल आर्मी बीचको खेल जारी रहेको छ साठी मिनटको खेल समाप्त हुँदासम्म पनि दुवै तर्फबाट गोल हुन सकेको छैन दुबई टोली क्वार्टर फाइनलमा प्रवेश गरिसकेकाले आजको खेलबाट विजेता र उपविजेताको टुङ्गो लाग्नेछ आज भएको पहिलो खेल भने बराबरीमै सकिसकेको छ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक प्रजातन्त्रलाई मास्न खोज्नेहरू आफै विलय भएर जाने कङ्ग्रेस सभापति कोइर्लाको दावी चुनावमा थ्रिस होल्ड अनिवार्य भएको एमाले नेता ओलीको जिकिर बादरमुडे घटना पीडित सङ्घर्ष समिति सुतोनले बादरमुडे घटनाको स्मृतिमा शोकसभा गर्ने सरकारले उपलब्ध गराउने भनेको साठी लाख रुपियाँ पीड़ले नलिने उद्घोष नेपाललाई मुक्त राष्ट्र घोषणा गरेको आज सात वर्ष सा पुरा जातीय विभेदका घटनाका दोषीलाई राजनैतिक संरक्षण मिल्नाले भेदभाव कायम रहेको दलित अधिकार भनाई अफगानिस्तानको एक विद्यालयमा भएको आत्मघाती विस्फोटमा दस बाल बालिका सहित तेह्र जनाको मृत्यु गेजी पार्कसँगै सपिङ मल बनाउने सरकारी निर्णयको विरूद्ध टर्कीमा प्रदर्शन साँझ पाँच बजी सहकर्मी ध्रुवकार